लघुकथा सयौथ थुङ्गा फुलका हामी एउटै माला नेपाली विनय राजोपाध्यय कुलेश्वर नमस्कार नमस्कार ओहो हाकुपासा पो आउनु भएको रहेछ आउनुहोस् न बसौँ न क्या हो आज त बेफुर्सद जस्तो छ नि गुइँ त भासा हजुर अलि व्यस्तै छु भन्नु पर्यो पासा, पासा आज साउने सङ्क्रान्ति लुटो फाल्ने दिन भनेर पासालाई थाहा छैन र के खाएर थाहा हुनु नि आफूले मनाउनु पर्ने भयो पो त ल आफूले नमनाउने भएपछि नेपाली चाँडै बिर्सिदिने यो त भएन नि पासा ल हँसायो मान्छेले लुतो फाल्नेलाई त नेपाली चाँद रे नेपाली चाँज भनेको त दसैँ तिहार घोदे जात्रा गाई जात्रा इन्द्र जात्रा आदि इत्यादि हामीले मनाउने चाँद पो त यो काना कहाँको सुतो फाल्ने धप के भनेको त्यस्तो कस्तो सङ्कीर्ण मान्छे रहेछ यो पासा त नेपालभित्र मनाउने सबै चाडपर्वहरू नेपाली चाड भनेर नि तिमीलाई थाहा छैन तिमीहरूले मनाउने चाड मात्रै नेपाली चाड अरू गए नेपाली चाड त होइन नि पासा सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली तिमी हामी सबैले मनाउने चाडपर्वहरूलाई नै ने नेपाली चाडपर्व भनेर बुझ्नुपर्छ नि पासा ए कुरा त्यस्तो पो लु त्यसो भन्न त तिम्रो मातृभाषा के हो घुइँता नेपाली भाषा नि अरू के हुनु मात्र नेपाली अँ मात्र नेपाली मातृभाषा भनेको एउटै त हुन्छ नि नेपाली मात्र भनेर त कहाँ हुन्छ लु त्यसो भए मेरो नि मातृभाषा नेपाली भाषा लजा भाषाले नि हस भनेर साह्रै हो तिम्रो मातृभाषा त नेवारी होइन ए ए नेवारी होइन नेपाल भाषा ल अब त भो भएन कसरी हुनु नेपाली नै ने हो ने, कसरी नेपाली हुन्छ बाबा नेपालभित्र बोलिने सबै मातृभाषा नेपाली हो नि तिम्रो मातृभाषा मात्र नेपाली हो र मेरो भाषा पनि त नेपाली हो नि तिमीले त आफ्नो मातृभाषाको मौलिक समेत लुतो फाले जस्तै फालिसकेछ तिम्रो खस नेपाली भाषा मेरो नेवार नेपाली भाषा सयौँ थुङ्गा फुल्का हामी माला नेपाली